हार्दिक हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँको साथमा छु म सम्झना कार्यक्रम नारी शा कार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात बिसदेखि करिब करिब आठ बजेसम्म तपाईँको माझमा रहने गर्दछ छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्फन एक्सेस पाँच मेगाहरै तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौ विभिन्न क्षेत्रमा महिलाहरू पछि कुरा महिला हिंसा सम्बन्धी घटनाहरू महिलामाथि भएका थिचोमिसो अन्यायका कुराहरू महिलाका लागि काम गर्ने संघ संस्था आदिको बारेमा जानकारी दिँदै आइरहेका छौ साथै विभिन्न संघ संस्थामा आबद्ध दिदी पनि हामी कुराकानी गर्ने गर्दछौँ कार्यक्रम नारी सरोकारमा आज हामीसँग हुनुहुन्छ नारी जागरण केन्द्रकै अध्यक्ष महिला अधिकार कर्मी बिमला दुवाडी बिमला चाहिँ हार्दिक स्वागत छ कार्यक्रम नारी सरोकारमा धन्यवाद कुराकानीलाई अगाडि बढाउँ कसरी विदेश दिनहरू के भने अब यहाँ यो अहिले तपाईँले सम्बोधन गर्दै भनिसक्नुभयो नारी अधिकार महिला अधिकार कर्मी भनेर अब प्रत्येक दिन महिलाकै विशेष गरेर महिलाकै हकितको लागि महिलाकै पक्षमा काम गर्दै दिन बितिरहेको छ यही हो हजुर जस्तो कि भर्खरै मात्र सकिएको अन्तर्राष्ट्रिय महिला दिवस होइन विरुद्धको सुर अभियान पनि सकिएको छ हजुर मङ्सिर दसबाट सुरु भएको थियो पच्चिस गतिबाट सकिएको छ सुरु अभियान अन्तर्गत यहाँको यहाँले के गर्नुभयो के कस्ता कार्यहरू भए हामीले पहिला त अब जिल्लामा जिल्ला, जिल्ला स्तरीय समितिहरू पनि बनायौँ र त्यसपछि विभिन्न ठाउँमा हामीले महिलाका हकितका लागि महिलाका हिंसा विरुद्धका अभियानका बारेमा जनचेतना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम अब महिला कसरी चाहिँ कहाँ कहाँ कस्तो कस्तो किसिमको चाहिँ हिंसा भएको छ भन्ने बारेमा विभिन्न ठाउँमा विभिन्न समयमा चाहिँ हामीले चाहिँ त्यसरी सबै ठाउँका महिलाहरूलाई बोलाएर हामीले चाहिँ उहाँहरूको जानकारी लियौँ र हिंसाको बारेमा उहाँहरूलाई चाहिँ चेतना दिने कामहरू पनि अब थोरै भए पनि हामीले गऱ्यौँ जस्तो कि वर्ष पछि मनाइदिइएको छ सोह्र दिनी अभियान है जस्तै पहिलो पहिलोको वर्ष र यस वर्षमा चाहिँ के फरक पाउनुभयो केही छुट्टी कार्य के गरियो कार्यक्रम भन्नाले पहिला पहिला हामीले विशेष गरेर ऱ्याली पनि गरिन्थ्यो अरु अब धेरै हामीले त दैनिकै सोह्रै दिन तपाईँलाई थाहा पनि होला हामीले यहाँ रत्नगरमा पनि सोह्र दिनमा सोह्रै दिन हामीले विभिन्न ठाउँमा गएर स्कुलहरूमा पनि गएर स्कुलमा स्कुलका भाइ बहिनीहरूलाई पनि हिंसा भनेको के हो हिंसा कति प्रकारका हुन्छन् हिंसा सहनु हुँदैन भनेर त्यस्ता चेतनामूलक कार्यक्रमहरू हामीले दिएका थियौँ अहिले चाहिँ अलि त्यो चाहिँ हामीले त्यो गर्न सकेनौँ अलि समय सोह्रै दिन हामीले सोह्रै ठाउँमा त्यसरी गएर हामीले त्यो सोह्र दिनमा एक दिनमा तिन ठाउँमा चार ठाउँमा पनि हामीले गएका थियौँ अहिले चाहिँ हामी त्यसमा चाहिँ अब सकिएन त्यो हामीले भन्नुपर्छ तर जिल्लाभरिको उसमा चाहिँ हामीले अब क्षेत्रवाइज रूपमा नगरमा हामीले चाहिँ विभिन्न कार्यक्रमहरू गरेर हिंसाको बारेमा अवगत गराएर त्यसरी मनाइयो जस्तै हिंसाको प्रकृति कस्तो पाउनुभयो पहिले पहिले वर्षको अथवा भइरहेका जुन महिलामाथि हुने हिंसा थियो त्यही प्रकृतिका हिंसाहरू छन् केही थप भएका छन् अरू नै तरिकाबाट पनि हिंस हिंस्रित भइरहेका छन् कि महिलाहरू के पाउनुभएको छ अब हुन त हामी समाजमा बस्ने मानिसहरू अब मानिस भनेपछि पहिलाका पनि अहिलेको पनि एउटै हो र हाम्रो मनोभावना मनोविज्ञान पनि एउटै हो त्यस कारणले हिंसा त प्रायःजसो पुरानै हुन्छन् नै तैपनि केही न केही अलिकति हिंसाका गतिविधिहरू फरक हुनु स्वाभाविकै कुरा हो तर जुन त्यस्तो फरकै जस्तो त छैन उही नै हो अब महिलाहरू चाहिँ विभिन्न किसिमले अब विभिन्न तहमा हिंसाहरू हुने क्रम चाहिँ पहिलाको र अहिलेको खासै फरक जस्तो चाहिँ मलाई लागेन हिंसा चाहिँ अब हामी वर्षिउनी सधैँ हिंसाका बारेमा कुरा गरिरहँदाखेरिमा अब त्यति हिंसा घटेको चाहिँ मलाई ला ला लाग्दैन तपाईँलाई पनि लाग्दैन होला सायद पत्रिका हेर्दाखेरिमा बिहान विभिन्न पत्रिकाहरूमा हिंसा भएको कुरा सुनिन्छ त्यस हिंसा न्यूनीकरण चाहिँ अझै पनि भएको छैन जस्तो मलाई लाग्छ जुन बेला जुन बेला चाहिँ सुर अभियान चलिरहन्छ महिला हिंसा विरुद्धको अस्ति नै गएको वर्ष पनि जुन बेला चाहिँ जुन सूर्य दिने अभियान चलिरहेको थियो त्यही बेला चाहिँ बढी हिंसा भएको भनेर तथ्याङ्क पनि आएको थियो भनौँ घटनाहरू बाहिर निस्किएका थिए यसपालि यस वर्षको अभियानमा चाहिँ कस्तो रहँला यसको प्रभाव के भन्न सकिन्छ अब हिंसा बढी घटी भन्नुभन्दा पनि हिंसा उजागर भएको चाहिँ सत्य हो हिंसा यो सोह्र दिने अभियान अन्तर्गत मलाई अब दुःख लाग्छ मलाई हिजो मात्र एउटा पत्रिकामा सुने त्यो उसमा जुन बलात्कारका शङ्ख स्वभावकी के भनेर भनिएको छ अब दुईजना दुई तिनजनाले बलात्कार गरेर पछि चाहिँ उनले पहिला फकाए नमानेको कारणले बलात्कार गरेर म कानुनको सहारा लिन्छु भनेर भन्दाखेरिमा अब त्यो गुप्त अंगमा चाहिँ अब तिन फिट कि कति भनिएको छ त्यत्रो अब त्यो दाउरा कोचेर मारेको त्यो मेरो पत्रिका पढ्दाखेरिमा पनि मेरो आँखा आँसु बर्बर बर्बरबर बर, बर, आँसु आयो भने अब यो हिंसा यो सोह्र दिनभित्र पनि अब योभन्दा अगाडि पनि अरू पनि अब जस्तै दाइजोको कारणले यहीँ अब यही चितवन जिल्लामा म नाम पनि नभनौँ ना हिंसा भएको कुराहरू हाम्रा दिदीबहिनीहरूले विभिन्न क्षेत्रमा चाहिँ यस्ता यस्ता प्रकारका हिंसा हुन्छन् दाइजोको कारणले जाँडरसीका कारणले र अरू यो बलात्कृत गर्ने अनि त्यसपछि विशेष गरेर अहिले चाहिँ बलात्कृतकै बढी हिंसा भइराखेको छ त्यस कारणले अब यो सोह्र दिनमा चाहिँ जुन उजागर चाहिँ भएको छ चा। तर सोह्र दिन मात्रै होइन सधैँ नै छ यो अहिले चाहिँ अब उजागर हामीले चाहिँ उजागर गर्नुपर्छ भनेर पनि हामीले चेतना दिएका छौँ त्यसै कारणले होला सायद उजागर भएको छ अब हिंसा चाहिँ रोकिएको छैन जस्तै विभिन्न प्रकृतिका हिंसाहरू हुने गर्छन् महिलामाथि जस्तै घरेलु हिंसाबाटै महिला चाहिँ बढी पीडित छ भनिन्छ नि के पाउनु भएको छ एकदमै हो अब पहिलो कुरो त महिलाहरू अब जुन जन्मदैदेखि नै जन्मिएर नै मैले यो पहिला पनि सायद यो रेडियोबाट पनि भनेको थिएँ होला मैले अन्त पनि भन्ने गरेको छु पटक पटक भन्ने गरेको छु घरबाटै पहिला नै हामीले छोराछोरीबाटै हिंसा गर्ने गर्ने धेरै भएको छ किनभने छोरालाई चाहिँ भिन्नै प्रकारको त्यहाँ काम लगाइने र छोरीलाई चाहिँ भिन्नै प्रकारको काम लगाइने हुन्छ भने छोरालाई चाहिँ अझ काम नलगाउने र पढ्न बस् भन्ने र छोरीलाई चाहिँ अब तैँले यो काम भ्याएर मात्रै अनि पढ्न पढाइ भइहाल्छ नि भन्ने त्यहाँ पनि एउटा हिंसा हुन्छ र कामहरू पनि अब कमसेकम छोरालाई पनि लगाउने छोरीलाई पनि लगाउने गरेर गरियो भनेदेखि त्यसलाई त काम गर्दैमा हिंसा हिंसा भन्ने कुरो त होइन तर छोरा र छोरीमा विभेद गरियो अनि छोरा र छोरीमै पहिल्यै पनि हामीले अब छोरीलाई चाहिँ त्यस्तै किसिमको शिक्षा दियो सुस्थ बोल्ने सुस्थ हिँड्ने अब अलि दुई चारजना भाटामा नजाने अब यस्ता यस्ता किसिमहरूका चाहिँ हामीले चाहिँ शिक्षा दियो छोरोलाई चाहिँ निडर बनाउन सिकाइयो अब राति बिखाइमा हिँड्दाखेरिमा पनि छोरोलाई चाहिँ त कस्तो म जान्न भन्यो भने त कस्तो डर पोक जस्तो छोरो भएर पनि त्यस्तो हो निडर हुनुपर्छ छोरो भएर पनि डराउने हो भन्ने छोरीलाई चाहिँ त राति जानु हुँदैन त छोरी मान्छे भएर त्यसरी रात बिखाइमा हिँड्ने भनेर हामीले पहिल्यैबाट कमजोर बनाइयो हो राति हिँड्नलाई छोराछोरीलाई दुवैलाई अब हिँड्न हुँदैन भन्नु त्यो आमा स्वाभाविक कुरा हो तर विभेद गर्नु चाहिँ हिंसा हो त्यस पहिले पहिल्यैदेखि नै हामीलाई कमजोर बनाइयो हामी भनेको कमजोर हो हामीले चाहिँ अब त्यसरी हिँड्नु हुँदैन भन्ने त्यसरी सिकाइयो त्यस कारणले हामीले माइतीघरबाटै हामीले चाहिँ कमजोर हुन सिका भएर हामी हिंसामा परेको हो ले ले परे जस्तो मलाई लाग्छ र घरमा पनि अब बुहारी भएपछि बुहारी चाहिँ अब पहिलाको रीतिरिवाजअनुसार बुहारी भनेको अब पै अब अन्यथा नमानिकन भन्नुपर्दा दोस्रो दर्जा नै भन्ने ठान्ने जुन पहिला प्रचलन थियो तर अहिले त त्यो अब अलि छैन नभए पनि कता कता त्यो चाहिँ हाम्रो सोच पितृ सतात्मक सोच हुन्छ नि पितृ सतात्मक सोच भनेको पुरुषबाट मात्रै हुने होइन क्या महिलाबाट पनि पितृ सतात्मक सोच हुन्छ त्यो पहिला हाम्रा हजुरआमाहरूले गरेँ हाम्रो आमाहरूले गरेँ हामीले गऱ्यौँ गरे, हामी चार बजेदेखि उठेर धान कुट्यौँ भनेर अब अहिले ढिकी जाँतो नआमा धान कुट्नु जाने त होइन नि हामीले पहिलादेखि आगो बालेर भात पकायौँ मैले व्यक्तिगत रूपमा भन्नुपर्दा मैले आफूले पनि पहिला अब आगो बालेर भात पकाएको मान्छे हो तर अहिले अब आगो बाल्ने ठाउँै छैन है अब भनेदेखि अब फेरि मेरो बुवालाई आगो बाल्न लानी त होइन नि त्यस कारणले हामीले अब समयअनुसार विकासअनुसार हामी पनि चल्न सक्नुपर्छ यदि त्यसो गरियो भनेदेखि चाहिँ अलिकति हिंसा न्यूनीकरण गर्न सकिन्छ कि जस्तो मलाई लाग्छ र अनि अर्को कुरा मैले के भन्न चाहन्छु भने छोरा र मा छोरी र बुहारी विशेष गरेर छोरी र बुहारीमा हामीले विभेद हामीले हेर्ने आँखा हाम्रो दृष्टिकोण हुन्छ नि अब भनौँ छोरी चाहिँ छोरी ज्वाई, कतैबाट मोटरसाइकलबाट आयो भनेदेखि हामी परैदेखि हेर्दै हेर्दै गर्छौँ कति राम्रो लाग्छ हामी कति खुसी भएर हेर्छौँ र जाने बेलामा पनि आँखाले देखुन्जेलसम्म हामी हेर्छौँ भित्रैदेखि खुसी भएर हेर्छौँ भने त्यही छो त्यही मोटरसाइकलमा छोरा बुहारी चाहिँ जा गयो भने हामी त्यो हेर्न सक्दैनौँ हाम्रो आँखा त एउटै हो नि हामी किन हेर्न सक्दैनौँ भने हामीलाई चाहिँ विभेद छ त्यो छोरी र बुहारीमा हामीलाई चाहिँ हामीले हेर्ने दृष्टिकोण हाम्रो मन आ, भित्रको अन्तरात्मा नै हाम्रो फरक गराइदिएको छ के अब ठिकै छोरा बुहारी छोरी ज्वाइँ आउँदाखेरिमा राम्रो लाग्ने आँखाले छोरी छोरा बुहारी जाँदा पनि राम्रो मानिदिए त भइहाल्यो नि तिमीहरू का आयो हो छिटो आऊ है छिटो आएर घरको धन्दा भ्याउनु पर्छ भनेर रा राम्रोसँग भन्यो भनेदेखि त उनीहरू पनि उनीहरूले पनि बुझ्छन् त्यस अब यदि अब उनीहरूले हेर्नै सक्दिनन् के अनि त्यस त्यो एउटा विभेद छ र अर्को कुरा हिंसा तपाईँले मुख्य कुरो हिंसा भन्नुभयो अब हाम्रो दिदीबहिनीलाई हाम्रो दिदीबहिनीलाई चाहिँ अब केही दिन लाग्यो दाजुभाइले भन्दाखेरिमा श्रीमतीले नरमाइलो मान्छन् अब दुख मान्छन् र अनि त्यसपछि विरोध गर्छिन् अब त्यही कुरो आफ्नो माइतमा आफ्नो दाजुभाइले बाउ आमाले आफूलाई केही दिँदाखेरिमा भाउजू बुहारीले केही भन्यो भने दुःख लाग्छ कि लाग्दैन त्यो यदि त्यो चाहिँ हामीले सम्झिदियौँ भने अब हाम्रो माइतमा चाहिँ हामीले दाजुभाइले दिँदाखेरि हामी खुसी हुने अनि हाम्रो घरमा चाहिँ हाम्रो चेलीबेटीलाई दिँदाखेरिमा हामी बिखुसी हुने अनि तिनीहरू अन्तर छ कि त्यही हामीले त्यही सम्झिदियौँ भनेदेखि उता नन्द आमाजु पनि खुसी हुने उता भाउजू पनि खुसी हुने त्यस कारणले हामीले चाहिँ त्यो सोच्यौँ देखिन त्यो समस्या समाधान हुन्छ जस्तो मलाई लाग्छ अलिकति हिंसा न्यूनीकरण गर्नको लागि हामी आफैले घरबाट नै हामीले छोरी र बुवाईलाई हेर्ने दृष्टिकोण चाहिँ एउटै बनायौँ नसक्यौँ भनेदेखि हिंसा हिंसा चाहिँ न्यूनीकरण हुन्छ जस्तो मलाई लाग्छ एउटा कुरो र अर्को कुरो आमा भनेको एउटा घरको मुली हो बुवा बुवाले दोष पाउनुहुन्न बुवाले दोष पाउनुहुन्न अब बुवा चाहिँ उहाँले सिधै बुहारीलाई त भन्नुहुन्न नि बुहारीलाई यसो भन्नुहुन्न तर तेरो छोरा बुहारी कहाँ गएको हुन् उतापट्टि मोटरसाइकल चढेर गएको छन् अथवा उता छन् खै कहाँ छन् यहाँ घरको काम लथालिङ्ग छ भनेर सासूलाई भन्नुहुन्छ अनि सासूले चाहिँ अनि बुहारीतिर जानुहुन्छ अनि बुहारीको नजरमा के हुन्छ भनेदेखि अनि सासु दोषी हुन्छ तर तत्त्व त उता ससुराबा हुनुहुन्छ नि अन्त ससुराबा त लुक्नु भयो दोषबाट त उहाँ त बच्नुभयो तर वास्तवमा त्यो ठिक होइन अब यसरी सासु नै मात्रै पनि त होइन तर त्यसरी चाहिँ उताबाट यसरी आएर त्यो भएको हो हामी सबैले चाहिँ छोरी बुहारी घरका परिवार सबैलाई एक समान देख्यौँ भनेदेखि हिंसा न्यूनीकरण हुन्छ जस्तो मलाई लाग्छ जस्तै महिला सशक्तिकरणको लागि महिलाहरूलाई चाहिँ अघि बढ्नको लागि एउटा एक पुरुषको भूमिका है आफ्नो घरदेखि लिएर बाहिरसम्म पनि पुरुषको सहयोग पुरुषको भूमिका चाहिँ कस्तो कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँलाई मलाई अब भन्नै जाँदाखेरिमा मलाई आफ्नो याद आयो हामी अब पञ्चायतकालमा पनि अब मेरो त अलि सानो उमेरमा बिहा भएको घरमा अब त्यस्तै परिस्थिति हो अब वस्तुबाबु धेरै थिए अब खेती किसान धेरै थियो र पनि अब राजनीति गर्ने भनेको त्यो बेलामा अलि गाह्रै कुरा थियो भूमिगत अवस्थामा पनि अब काहीँ कार्यक्रम हुँदाखेरिमा पनि मैले उदाहरण मात्रै दिन खोजेको है अब त्यो बेलामा लै फलानु दिन फलानु ठाउँमा कार्यक्रम छ तिमीहरू जानी देखिन तिमी जानी भएदेखि घाँस अलि धेरै काटेर अब किनभने वस्तु बाउ धेरै छ भनेर हामी दुई तिन भारी घाँस काटेर अब उता खुसी सासुलाई पनि खुसी पार्नु पऱ्यो घर परिवारलाई पनि खुसी पार्नु पऱ्यो अनि त्यसपछि त्यसो गर्थेँ मैले पनि र हाम्रो आमाले सासूले भन्नुहुन्थ्यो आफू त बिग्रियो बिग्रियो बुहारीलाई पनि बिगाऱ्यो भन्नुहुन्थ्यो अब अनि उहाँले छोरोले के भन्नुहुन्थ्यो भने आमा होइन काम जम्मै भ्यायो भने त एकछिन दुईवटा कुरा सुनेर के भयो त के फरक पर्यो त नि का कुरा सुन्दा त राम्रै हुन्छ नि त्यस्तो अन्यथा मान्न हुँदैन भनेर उहाँले सम्झाउनुहुन्थ्यो भन्नु खोजेको के भनेदेखि छोरो मान्छेको हात हुन्छ उहाँहरूले चाहिँ त्यसरी अब चाहिँ यसरी दिनभरि अब छोटो समयमा आफ्नो घरको काम भ्याएर रा केही राम्रा कुराहरू चेतनामूलक कुराहरू त्यस्ता कुराहरू चाहिँ सुन्नुपर्छ भनेर उहाँहरूले भनिदिनुभयो भनेदेखि महिलाहरूले मौका पनि पाउँछन् र अनि त्यहाँबाट अगाडि बढ्न पनि सजिलो हुन्छ होइन अब महिलाहरू भएर यसरी चाहिँ बाहिर निस्किने होइन घरमै मात्रै घरकै काम मात्रै गर्नुपर्छ बाहिर अब विकास निर्माणका कुराहरू अरू अन्य अब राजनीतिक कुराहरू सामाजिक कुराहरू चाहिँ त हामीले मात्रै गर्ने हो यो महिलाहरूको काम होइन भनेर उहाँहरूले चाहिँ अब महिलालाई चाहिँ सहभागिता गराउनलाई चाहनु भएन भनेदेखि चाहिँ अब मैलाहरू पछाडि पर्छन् त्यस कारणले म त भन्छु पुरुषको त एकदम ठुलो हात हुन्छ त्यो पुरुषले चाहिँ त त्यो अब ससुरा पनि बाबा पनि त पुरुषै हो उहाँले नै सासूलाई भनिदिनुभयो भने हेर तिमी चाहिँ अब तिम्रो पालाको जस्तो होइन अहिलेको पाला भनेको चाहिँ अब फरक छ सबै कुरा बुझ्नुपर्छ बुहारी भए पनि छोरी भए पनि नाति नातिना जसले पनि बुझ्नुपर्छ त्यस कारणले तिमीले समय मिलाएर पठाइदिनुपर्छ भनेर ससुराले भन्नुभयो भने सासूले बाध्य भएर पठाउनुहुन्छ त्यस कारणले ससुराको भूमिका ठुलो हुन्छ ससुरा पछि अब श्रीमान दाजुभाइको भूमिका हुन्छ मलाई लाग्छ पुरुषको भूमिका ठुलो हुन्छ हाम्रो ठुलो हात हुन्छ उहाँहरूले हामीलाई अगाडि बढाउनको लागि र त्यो गर्नुपर्छ जस्तो मलाई लाग्छ भर्खरै मात्रै महिला हिंसा विरुद्धको सूर्य अभियान सकिएको छ त्यो अभियानको क्रममा यहाँहरूले कार्यक्रमहरू गरिरहँदा दिनदिनै विभिन्न ठाउँमा गोष्ठी अब समारोह चाहिँ यहाँले के गर्ने कोसिस गर्नुभएको छ अब चाहिँ महिला हिंसा न्यूनीकरणको लागि अन्त्य गर्नको लागि अब चाहिँ के कस्ता पहलहरू अगाडि बढाउने चाहिँ र गर्नु हामीले पहिलो कुरो त उहाँहरूलाई अहिले मैले पहिल्यै भने धेरै हामीले गर्न सकेनौँ अहिले पहिला जस्तो धेरै गर्न सकेनौँ दैनिकै दुई तिन ठाउँमा गर्ने गरेका थियौँ गर्न सकेनौँ अहिले चाहिँ विशेष गरेर म आफू पनि संलग्न भएको हुनाले हामीले अब पाँचै क्षेत्रबाट हाम्रो अब म एउटा सङ्गठनमा पनि आबद्ध भएको हुनाले पाँचै क्षेत्रका महिला दिदीबहिनीहरूलाई बोलाएर उहाँहरूको ठाउँको उहाँहरूको क्षेत्रको हिंसाको प्रकार हिंसा कति प्रकारका हुन्छन् हिंसा भनेको के हो यहाँ कतिपय कुरो त कस्तो भइरहेको छ भन्नु होला भने हिंसा भनेको के हो भनेर बुझ्न जरुरी छ कि अब यदि अब हिंसा अब सामान्य कुरालाई पनि हिंसा लिने हो र अनि त्यसलाई चाहिँ हामीले चाहिँ अन्यथा लिएर चाहिँ गऱ्यो भने घर बिग्रिन सक्छ है सामान्य कुराहरूलाई हिंसामा लिनु हुँदैन तर साँच्चै नै हिंसा भनेको के हो कुन कुन प्रकारको चाहिँ हिंसा हुन्छ भनेर हामीले बुझाउन जरुरी छ अनि फेरि साँच्चै नै हिंसा भएको छ भने चाहिँ लुकाउनु हुँदैन मैले चाहिँ विशेष गरेर अहिले तपाईँले सुन्नुभयो होला मैले अन्त पनि अब भनेको छु हिंसा चाहिँ नलुकाइदिनुहोस् हिंसा नलुकाउनुहोस् हिंसा सकेसम्म घरमा नै अब यदि हिंसा भयो भने हाँसी हाँसिकन आफ्नो आमालाई अथवा घर माइतैमा भए आमालाई बाुवालाई दाजुहरूलाई श्रीमानलाई भनौँ न सबैलाई म मबाट के कमजोरी भयो अब के कमजोरी भयो र तपाईँहरूले यस्तो अन्याय गर्दै हुनुहुन्छ ल भन्नुहोस् भनेर पहिला कुरा उहाँहरू सबै घरका परिवारलाई राखेर रा भन्ने अनि त्यसपछि त्यहाँबाट समाधान भएन भने सायद मलाई लाग्छ उहाँहरूले कुरो नबुझेर पनि हुनसक्छ होइन केही कन्फ्युज भएर पनि हुनसक्छ गलत भए कसैले सुनाइदिएर पनि हुनसक्छ त्यस कारणले अनि सिधै तपाईँहरूले भन्नुभयो भनेदेखि उहाँहरूले त्यो फेरि त्यो सुधार्न पनि सक्नुहुन्छ यदि सुधार्नु भएन भने अब समूहहरू पनि छ अब अनि त्यसपछि गएर अब सम्बन्धित निकायमा पनि जानुपर्छ यदि तपाईँहरूले चाहिँ हिंसा लुकाइदिनुभयो भने आज सानो हिंसा लुकाउनुहुन्छ अनि भोलि ठुलो हिंसा हुन्छ र तपाईँ एकजनाले त हिंसा सहनुभयो सहनुभयो अनि फेरि धेरै दिदीबहिनीहरूले हिंसा सहनुपर्छ त्यस कारणले हिंसा नलुकाउनुहोस् हिंसा भनेको यो हो हिंसा यति प्रकारका हुन्छन् भनेर हामीले विशेष गरेर उहाँहरूलाई चाहिँ जानकारी दियौँ र त्यो भनेका छौँ र उहाँहरूलाई फेरि अर्को कुरो पनि के भनेका छौँ भने तपाईँहरू त ल अब हिंसा हिंसा लुकाउनु अरूलाई पनि हिंसा नलुकाउनलाई तपाईँहरूले चाहिँ प्रत्येक समूहहरूमा प्रत्येक दिदीबहिनीहरूलाई चाहिँ तपाईँहरूले भन्नुहोस् तपाईँहरूको घरमा हिंसा भएको छ भने हिंसा नलुकाउनुहोस् अनि हिंसा सकेसम्म तपाईँहरूले आफैले आफ्नो गाउँमा समाधान गर्नुहोस् नहे अनि हामी जिल्ला तहमा पनि हामीले हिंसा समाधान गर्नलाई हामी कोसिस गर्छौँ र न्यूनीकरण गर्नलाई कोसिस गर्छौँ तर हिंसा नलुकाउनुहोस् भनेर हामीले सबै क्षेत्रका महिला दिदीबहिनीहरूलाई त्यसै गरी नै प्रशिक्षित गरेका छौँ जस्तै घरेलु हिंसा मात्र नभए विभिन्न प्रकारका हिंसाहरू हुने गर्छन् दाइजु प्रथा हत्या हिंसा बलात्कार होइन विभिन्न प छन् यी सबैलाई यो सबैको सम्बोधन गर्ने खालको कानुन भएन भन्ने पनि सुनिन्छ है यहाँले कस्तो कानुन भइदिएदेखि दे चाहिँ महिलाहरूलाई चाहिँ सजिलो हुन्थ्यो अथवा महिला हिंसा कम हुन्थ्यो पहिलो कुरो त जुन मैले भने नि आर्थिक हिंसा अब आर्थिक हिंसा सामाजिक हिंसा संस्कृति हिंसा होइन अब विभिन्न किसिमका हिंसाहरू हुन्छन् पहिलो कुरो मैले अघि नै पहिला पनि अलिकति जोड्न चाहेँ आर्थिक हिंसा पहिलो सुरुमा त हामीले पैतृक समा सम्पत्तिमा समान अधिकार भनेर हाम्रो सङ्गठनले पनि अब यो कुरो उठाएको छ अब पैतृक सम्पत्तिमा समान अधिकार भयो देखिन हामीसँग हामी बलियो हुन्छौँ हामी शिक्षामा पनि हामी अब जस्तै छोराले दाजुभाइले मेरो मेरो कठ्ठो बेचेर पढ्छु मलाई बरु पछि सम्पत्ति चाहिँदैन भनेर भन्छ भने छोरीले पनि त्यही भन् यदि आफूसँग छ भने अनि आफूसँग सम्पत्ति छ भनेदेखि अब कतिपय श्रीमानहरू अब भन्नै पर्ने हुन्छ श्री श्रीमानहरू जाँडेर सिकाएर दिनभरि जुवा तास खेलेर आउनुहुन्छ घरमा आएर अब गाली गर्नुहुन्छ मिठो भएन भन्नुहुन्छ अब कहाँबाट ल्याएर मिठो बनाउनी, गरिबी पनि छ अनि त्यसपछि मिठो नभएपछि उहाँहरूले श्रीमतीलाई गाली गर्न थाल्नुहुन्छ अनि श्रीमतीले भन्नुहुन्छ तपाईँहरू चाहिँ यसरी नखानुहोस् यस्तो किन यस्तो गर्नुहुन्छ भनेर अब कमाउनुहोस् भनेर भन्दाखेरि तेरो बाउको सम्पत्ति खा हो मलाई सिकाउने तँ को होस् मलाई सिकाउने तेरो सम्पत्ति त मैले ल्याएको छैन मेरो भाउको सम्पत्ति खाएको छु भन्ने अधिकार छैन भनेर उहाँहरू बडो फुर्ति साजसँग भन्नुहुन्छ त्यस कारणले त्यो त्यति बेला ती महिला बिचरा विवश हुन्छन् उनको माइतबाट पनि केही ल्याएको छैन अब श्रीमानले पनि त्यसो भन्नुहुन्छ त्यस उनले त्यति बोल्न सक्दिनन् यदि श्रीमतीसँग पनि बराबर अधिकार थियो भने सम्पत्ति हुन त अधिकार त त्यो घरको श्रीमानको सम्पत्तिमा पनि अधिकार त हुन्छ तै तैपनि उनले त्यो ते जुन तेरो माइतबाट के ल्याएको छ र भन्ने शब्द त त्यो हट्थ्यो नि त्यस कारणले समान भयो भनेदेखि अलिकति अ, म महिलाहरूको आत्मबल बढ्छ र हिंसा न्यूनीकरण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ चा। पहिलो कुरो दोस्रो कुरो अब समाजमा पनि अब त्यस्तै छ महिला भएपछि चाहिँ जे पनि सहनुपर्छ भन्ने जुन हाम्रो परम्परा छ त्यो परम्परा चाहिँ गलत हो त्यस कारणले अन्याय त सहन पर् हुँदैन कसैले पनि अन्याय सहन हुँदैन अन्याय पुरुषले पनि सहनु हुँदैन महिलाले पनि सहनु हुँदैन कसैले पनि सहन हुँदैन अन्याय गर्नै हुँदैन हिंसा पनि कसैले पनि गर्नु हुँदैन के अब पुरुषलाई पनि हिंसा गर्नु हुँदैन म त भन्छु अहिले अब कतिपय ठाउँमा थोर बहुत अब यो थोरै नगर्ने रूपमा चाहिँ अब महिला दिदीबहिनीहरूले पनि अलिअलि अब त्यो ऊ विदेश रो रोजगारमा जानुभएका जुन अब पुरुष हुनुहुन्छ उहाँहरूले दुःख गरेर कमाएर ल्याएको सम्पत्तिहरूमा सदुपयोग गर्नुभएको छैन हामीलाई दुःख लाग्छ त्यो कुरो हामीले चाहिँ अब अहिले मिलाउनु पर्दाखेरिमा त्यो गर्नु हुँदैन हाम्रो मान्यता के हो भने पुरुष पनि हिंसा पर्नु हुँदैन महिला पनि हिंसा पर्नु हुँदैन हिंसा भनेको कसैले पनि हिंसा हाम्रो यो होइन कि तपाईँहरूले नबुझिदिनुहोस् महिला हिंसा विरुद्धको अभियान भनिरहँदाखेरिमा पुरुष चाहिँ हिंसा परुन् भन्न खोजेको होइन यो गलत नबुझिदिनुहोस् हिंसा कसै कतैबाट पनि हुनुहुँदैन भन्ने चाहिँ हाम्रो मान्यता हो, हो। जस्तै कि अब एउटा एक महिला चाहिँ सक्षम हुनलाई सबल हुनको लागि उसलाई चाहिँ कुनै पनि थिसो मिसो नहुनको लागि एक स्वयं महिलाले के गर्न सक्छन् हामी कार्यक्रमको अन्त्यतिर छौँ सठिकमा भनिदिनु होला महिलाले पहिलो कुरो त म महिला र पुरुष समान हो मैले जे पनि अब महिला अब अरु अरू देशमा हेर्ने होइन अब कतिपय चाहिँ अब यही हाम्रै देशमा पनि डक्टर पनि मैला छन् पाइलोट पनि मैला छन् अरु पनि अब विभिन्न अब अरू अरू देशका पनि महिलाहरूले गरेको हेर्ने त्यस कारणले अब महिलाले हामी हामी कमजोर छैनौँ भनेर उहाँहरूले चाहिँ आत्मबल बढाउनु पऱ्यो हामी कमजोर छैनौँ हामीले पुरुष सर काम गर्न सक्छौँ पुरुष भन्दैमा एउटा लुतेर लगे चाहिँ पुलिस भन्दैमा त्यो चाहिँ डह्रो हुने अनि मैला एउटा सक्षम छ भने त्यो कमजोर हुने हुन्छ र यही नै हो क्या कुरो अब यो मलाई चाहिँ यही दुःख लाग्छ के, के मैला भन्ने कमजोर होइन के मैला त झन् म भन्छु मैला त झन् साहसिलो हुन्छ के महिला भनेको त दुर्गा हो सरस्वती हो भगवती हो पहिला पनि त अब महिलाहरूले नसक देवताहरूले नसकेको काम चाहिँ महिलाहरूले गर्नुभएको थियो नि त्यस महिला शक्तिशाली हुन्छ महिला चाहिँ महिलाले आँट्यो भने जे पनि गर्न सक्छ तर राम्रो काम गर्नुपर्छ नराम्रो गर्नु हुँदैन सबैलाई महिला भनेको एउटा जननी जन्मभूमि छ भन्छन् नि त्यस महिलाले सबैलाई मिलाएर लानुपर्छ सबैलाई अन्याय हुन दिनु हुँदैन पुरुषलाई पनि अन्याय गर्नु हुँदैन कसैलाई पनि अन्याय गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो हुन्छ बिमलाजी यहाँलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आइदिनुमा आफ्नो व्यस्त समय हामीलाई दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद धन्यवाद उहाँ हुनुहुन्थ्यो नारी जागरण केन्द्रकी अध्यक्ष महिला अधिकार कर्मी विमला तुवाडी यिनी कुराकानीसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यमा छौँ प्रविधिका मित्र रिसलाई हार्दिक आभार प्रकट गर्दै यतिजेल हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद आजको लागि कार्यक्रमबारे सरकारबाट म सम्झना पनि हुन्छु नमस्कार अर्पण टाइम चेन्ज अर्पण टाइम